नमस्कार र्पण एक सय चार थप्लु पाँच मेघाटसँग इन्टरनेटमाजेकोमा स्वागत छ म ध्रुवराज राष्ट्रिय निकुञ्जले सौराका व्यवसायहरूलाई भारतबाट हात्ती ल्याई ल्याए कारवाही गर्ने चेतावनी दिएको छ अन्य मुलुकबाट हात्ती ल्याउने काम गैर कानुनी भन्दै निकुञ्जले व्यवसायीहरूले हात्ती ल्याएको जानकारी पाए निकुञ्ज जा एन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो तेस्रो विश्व हात्ती दिवसको अवसरमा आज सौराहामा आयोजित कार्यक्रममा चितवन राष्ट्र निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुबरले भारतबाट हात्ती ल्याएको थाहा पाए हात्ती व्यवसायलाई कारवाही गर्ने बताउनु भयो निजी स्तरबाट सञ्चालित साठीवटा हात्तीहरू रहेका छन् लाई हात्तीको खरिद नगर्न निकुञ्जले निर्देशन समेत दिएको छ भारतबाट हात्ती ल्याउनु गैर काम हो सौराहाका हात्ती व्यवसायलाई इङ्गित गर्दै प्रमुख संरक्षण अधिकार कुवरले भन्नुभयो पहिला जति ल्याउनु भयो त्यसको कुरा नगरौं अब त्यस्तो काम नगर्नुहोस् अब बन्ने हात्ती व्यवस्थापन नियमावलीमा हात्तीको गैर कानुनी गर्नेलाई कडा कारवाही गर्ने व्यवस्था गर्ने प्रमुख संरक्षण अधिकारीृत कुबरको भनाइ थियो सौराका झन्डै दुई दशक सौराहामा झण्डै दुई दशक अघिबाट निजी स्तरमा हात्ती सञ्चालन नथालेका थालेका हुन् दिवसको अवसरमा बिहान निकालेको पर्वात फेरिपछि आयोजित सभामा प्रमुख संरक्षण अधिकारी कुबरले हात्तीको सारप्रसार रोकेर सौराहमै रहेका हात्तीबाट प्रजनन गराएर सङ्ख्या वृद्धि गर्न समेत व्यवसायहरूलाई आग्रह गर्नुभयो यसैबिच तेस्रो विश्व हात्ती दिवसको अवसरमा आज सौराहाका सरकारी हात्तीहरूको पूजा गरिएको छ चितवन राष्ट्रिय निकुञ्जले सौरा हातीसारमा रहेका हात्तीको पूजा गरी फलफुल समेत खुवाएको थियो देवताको अवतारको रूपमा मानिने हात्तीलाई पूजा गरी मानिसलाई आक्रमण नगर्न आग्रह गरिएको छ पछिल्लो समय माडी र सौरा लगायतका क्षेत्रमा जंगली हात्तीको आतङ्क मचाएपछि हात्ती दिवसको अवसरमा निकुञ्जले हात्तीको पूजा गरेको हो त्यसै गरी, गरी दिवसको अवसरमा आजै चितवन राष्ट्र निकुञ्जले सौराहामा प्रभात फेरी समेत निकालेको छ पूर्वी चितवनको रत्न गरेका स्याउली बजारमा घरेलु मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय महिलाहरूबीच केही बेर तनाव भएको छ घरेलु मदिरा बन्दैछ भन्ने जानकारी पाएर पुगेको प्रहरीले मदिरा नियन्त्रणमा लिने क्रममा स्थानीय महिलाले विरोध जनाएपछि तनावको बस्दा सृजना भएको हो शुक्रमा प्रहरीले दुई तिन ड्रम घरेलु मदिरा नष्ट गरेको छ प्रहरीले नियन्त्रणमा लिएको एक ड्रम मदिरा कार्यालयतर्फ ल्याउन खोज्दा स्थानीयले आर्खा गाडी नष्ट गर्न भनेपछि प्रहरीले त्यही नष्ट गरेको थियो स्याउली बजार रत्नगरको सबैभन्दा बढी घरेलु मदिरा बनाउने स्थानको रूपमा रहेको प्रहरीको अनुमान छ प्रहरीले दुईवटा घरको मदिरा नष्ट गरेको भने मदिरा बनाउन प्रयोग हुने कच्चा सामग्री नियन्त्रणमा लिएको छ इलाका प्रहरीकारले रत्नगरले पछिल्लो एक वर्षमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कामलाई तीव्रता दिएको छ निर्वाचन सुधार पहलबारे निर्वाचनका सरकारवाला तथा विभिन्न पक्षसँगको रचनात्मक सम्वादलाई क्षेत्रीय तथा राष्ट्रिय तहमा सहजीकरण गर्ने उद्देश्यले आजबाट चितवनमा मध्यमाञ्चल स्तरीय निर्वाचन कानुन सुधार सम्वाद सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ गोष्ठीको उद्घाटन सत्रमा बोल्दै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रेतीले निर्वाचन आयोगको परामर्श र सुझाव अनुसार कार्यक्रम गरिएको भन्दै यसबाट उठेका सुझावहरूलाई आयोगलाई सुधार गर्न सहयोग पुग्ने बताउनु निर्वाचन आयोग लाई थप विश्वसनीय बनाउन महस्यौदा बनाउने क्रममा रहेको भन्दै उहाँले आयोग सबै पक्षका सुझावलाई समेटेर सुधारको लागि कटिबद्ध भएको बताउनुभयो राजनैतिक दलहरूले आयोगलाई स्वतन्त्र काम गर्न दिने हो भने आवाधिक निर्वाचन समयमै हुने उहाँले ठोकुवा गर्नुभयो दलहरूकै कारणले स्थानीय निकायको निर्वाचन हुन नसकेको भन्दै उहाँले सरकार र दलको सहमतिमा मेती तोकिदिए निर्वाचन आयोग आयोग निर्वाचनका लागि तयार रहेको बताउनुभयो निर्वाचन आयोगलाई नै मिति तोक्ने अधिकार दिएको भए समयमै नै निर्वाचन हुने र लोकतन्त्र पनि संस्थागत गर्न सक्ने उहाँको ठकुवा थियो जनताको तटबन्ध कार्यक्रम मार्फत चितवन र नवलप्रासीको सीमा भएर बग्ने नारायणी नदीमा बाह्र किलोमिटर क्षेत्रमा तटबन्ध गरिएको छ तटबंद करिए इसका स्थानीयवासली आप सुरक्षित भे महसूस करमस दुई हज़ार छठी सालदि अलीसम साठी कोड़भंदा बड़ी रकम खर्चे बाहर किलोमीटर तटबंद कर तटबंद भयपी बस्ती जोगे जनता को तटबंद कार्यक्रम ने दावी आर्थिक वर्ष दुई हज़ार सत्तर इकहत्तर करोड़ पांच लाख बजेट में उन्नाइस मीटर तटबंद कार्यक्रम का प्रमुख इंजीनियर तिलक बहादुर खत्री ने बताने भ यो वर्ष चितवनका चार गाविसमा कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो नारायणी नदीले चितवनको मङ्गलपुर गुन्जनगर मेगौली भरतपुर नगरपालिकाका केही वडा तथा नवलप्रासीको चौधवटा गाविसलाई प्रत्यक्ष प्रभावित पार्ने गर्दछ अहिले तटबन्द भएपछि सो क्षेत्रमा ठुलो असर भने नदेखिएको खत्रीले दावी गर्नुभयो नारायणी नदीका बारेमा दुई सालमा अध्ययन भएको थियो तटबन्धका लागि उक्त अध्ययनले साढे दस अर्ब लगानी गर्नुपर्ने देखाएको थियो उक्त रकमबाट चितवन नवलपरासीतर्फ गएर एक सय तिन किलोमिटर तटबन्द गर्नुपर्ने चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जोगाइराख्न चिनियाँ चिकित्सक समूह तल्लीन रहेका छन् राजनैतिक चनीका कारण उतार आइरहे पनि चिनियाँ चिकित्सक समूहले भने अस्पताल अरू बढी दुई चुस्त दुरुस्त लागी बनापर चुनिया सरकार ने एक अर्बंदा बड़ी खर्च सकते इस अस्पताल स्थापना ताका नई पंद्रहजना विशेषज्ञ चिकित्सक अस्पताल में कार्यरत रह अस्पताल का नेपाली चिकित्सक सुरुआत का दिन में शल्यक्रिया तीन चुनिया ले सिकाएर सुरुवात गरेको अस्पतालका कार्यकारी निर्देशक सिबी पुनले बताउनु भएको छ हाल वरिष्ठ चिकित्सक बनेका क्यान्सर अस्पतालका सबै चिकित्सक चिनिया विशेषज्ञहरूलाई गोरु मान्न तयार छन् सन सन् उन्नाइस सय उनासेदेखि हरेक दुई दुई वर्षमा परिवर्तन हुँदै अहिले आठौँ चिनियासम्म क्यान्सर अस्पतालमा कार्यरत कार्यरत रहेको छ अनौपचारिक सहरी बाल शिक्षा कार्यक्रमका लागि सहयोगी कार्यकर्ता तथा सुपरभाइजरका लागि आजदेखि रत्नगरमा छ दिने पुनर्ताजकी तालिम सुरु भएको छ सामुदायिक सेवा केन्द्रले रत्नगर नगरपालिका र युनिसेफ नेपालको सहयोगमा तालिम आयोजना गरेको हो तेह्रजना सहजकर्ता तथा सुपरभाइजर सहभागी तालिममा रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरनराज पौडेल र माया श्रेष्ठले सहजीकरण गर्नुहुनेछ रत्नगरमा श्रमिक बाल बालिकाहरूलाई कार्यक्रम सञ्चालन भइरहेको छ तालिमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले बाल श्रम उन्मूलन गर्न सबै सरकार वालाहरू जोड दिएका छन् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधि सीताराम पोखरेलले बाल श्रमिक न्यूनीकरण गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै सबैको सहयोग आवश्यक रहने बताउनु भयो उहाँले विकसित सहरमा बाल श्रमिकहरू धेरै रहेको बताउनु भयो कार्यक्रममा युनिसेफ नेपालका क्षेत्रीय प्रमुख पुरुषोत्तम आचार्य इलाका प्रहरी कार्यालय का प्रमुख प्रहरी नायब प्रेक्षक का टिकाबहादुर कार्की रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विश्रवाल नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी एकीकृत नेकपा माओवादीका नगर अध्यक्ष राजु अम्गाई सिएफएलजी नगर सदस्य विमला दुवाडी लगायतले मन्तव्य व्यक्त गरेका थिए सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा का केन्द्रकी कोषाध्यक्ष पार्वती नेवानीले स्वागत मन्तव्य राख्नुभएको थियो नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनेज चितवनले पन्ध्रौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ स्थापना दिवसको अवसरमा फोनेज चितवनले सडक बालबालिकाहरूका लागि आशय दिइरहेको नानगढ स्थित हाम्रो घरमा रहेका बालबालिकाहरूलाई रह स्टेसनरी सामग्री वितरणसँगै बिहानको एकसाथ खाना खुवाएर दिवस मनाएको छ हाम्रो घरमा हाल करिब पच्चिसजना बालबालिका आश्रित छन् चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै बढी पर्यटकले भ्रमण गरेका छन् निकुञ्जले दिएको जानकारी अनुसार विदेशी पर्यटकको सङ्ख्या उल्लेख रूपमा बढेको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी कुल एक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए उक्त समयमा निकुञ्जले एक्काइस करोड पन्ध्र लाख राजस्व सङ्कलन गरेको थियो गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढेर एक पुगेको निकुञ्जले जनाएको छ निकुञ्जका प्रवक्ता टेकराम पौडेलका अनुसार उनीहरूबाट 24 करोड लाख नेपाल परिवार नियोजन संघ भरतपुरको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वास्थ्य र संरक्षणको क्षेत्रमा उनले के काम गरेको भन्दै तीनजना युवालाई उत्कृष्ट युवा अवार्ड प्रदान गरिएको छ उपभोक्ता समितिको सवालमा सञ्चालित सो कार्यक्रममा युवा सूचना केन्द्र माडीका अध्यक्ष रेणुका भोषाल सचिव अबिता पौडेल र सदस्य विष्णुबहादुर छेत्रीलाई दिवसको अवसर पारि युथ अवार्ड दुई प्रदान गरिएको हो बगुडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पर्भुप्रसाद महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा मैत्री प्रजनन स्वास्थ्य कल्याण प्रकार सर्भिस प्रोभाइडर टेकनारायण पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो अब बालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ इबोला भाइरसको सङ्क्रमण फैलिन नदिन तत्काल नगरी नहुने काम के होला ए विमानस्थलमा स्वास्थ्य परीक्षण र बेसीमा नाकामा निगरानी र सी अफ्रिकी देश ओहोर दोहोर गर्नेमा जे चेतना अभिवृद्धि अर्पण जन आवाज में ती मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी वा सी टाइप गरी चौवालीस पचपन्न व पैंतालीस पचपन्न मकम जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हिटोडा बिर्घ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुग्लिन मुग्लिनौविसे काठमाडौँ मुगलिन्द मलिपोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्रैफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्नानब्बे पांच पचास एकसठी सात सौ मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि दिउँसो घाम लागे तापनि बिहान र बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसमरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जुवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो पालो सामुदायिक आवाजको रत्नगर नगरपालिकामा बालश्रम न्यूनीकरण गर्नका लागि विभिन्न सङ्घ विभिन्न कार्यक्रम तथा पहल गरिरहेका छन् कार्यक्रम गरेको लामो समय बितिसक्दा पनि सोचेअनुसारको उपलब्धि भने हासिल गर्न सकिएको छैन यसैबीच आज हामीले बालश्रम न्यूनीकरणका लागि के के चुनौती छन् भनी सरकारवालाहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको जस्तै पहिलो कुरो गरिबी अन्त्य गर्ने उद्देश्यले हामी राज्य नै यहाँ अलि विधिसहितको चाहिँ अब हामी यति वर्षभित्र हामी यो खालको कार्यक्रम किन सक्छौँ बेरोजगारी भत्ताका कुराहरू भए यी अवस्थाहरूलाई ल्याउनको लागि मान्छे किन अब गरिब हुन्छ भन्ने कुरा एउटा शिक्षाको कुराहरू भए यस्ता पूर्वाधारका धेरै विषयवस्तुहरू जन्मेदेखि लिएर हुर्कि हुर्किँदासम्मको अवस्थाबाट आफू जुन ठाउँमा जुन सुकै ठाउँमा नेपालको जुन सुकै पुना रहँदा भने मैले केही न केही गरेर खान सक्छु भन्ने अवस्था सिर्जना नहुँदैसम्म त्यो गरिबी हर्छ जस्तो मलाई लाग्दैन र बाल त्यो एका संस्थाले मात्रै नभएर समग्र एउटा चाहिँ नगरवासी नगरभित्र रहेको संस्थाहरू त्यसको लागि पर्नेछ र एउटा चुनौती पनि छ किनकि अहिले चाहिँ के छ भन्दाखेरिमा चाहिँ बालबालिकाहरू चाहिँ केही बालबालिकाहरू चाहिँ अहिले विशेष गरेर साना होटेलहरूमा होइन साना ग्यारेजहरूमा देखिएको छ यी बालबालिकाहरूलाई चाहिँ पढ्न पर्छ यिनीहरूलाई चाहिँ अन्य चाहिँ एउटा सिपूलक तालिमको चाहिँ शिक्षा दिनुपर्छ भन्दाखेरिमा चाहिँ के छ भन्दाखेरिमा चाहिँ जुन घरवाला हो जुन होटेलवाला हो अथवा चाहिँ जुन व्यवसाय हो व्यवसाय गरेको त्यो व्यवसायमा लगाइएको छ तिनीहरू त्यसले चाहिँ हामीले चाहिँ यत्रो काम दिएको छ अब त्यस्तो तैँ नै लैजा तैँ नै यसलाई चाहिँ पाल्तलाई चाहिँ यो चाहिँ होल्डिङ हामी कहाँ चाहिँ नराख्ने हुन्छ भन्ने खालको चाहिँ एउटा छ स्थायी रूपमा चाहिँ हामीले चाहिँ बसोबास गर्न सक्ने स्थायी रूपमा चाहिँ जागृतिर आन सक्ने अवस्थाको छैन त्यो गर्दा यी चिजहरू बुझाउनुको निम्ति निसी। निसी। चाहिँ एउटा चुनौतीहरू थपिएको छ यसमा सबै सङ्घ चाहिँ लागेको खण्डमा चाहिँ यो चाहिँ यसको भविष्य चाहिँ उज्जवल गर्न सकिन्छ विशेष गरेर त त्यो अभिभावकै भूमिका हुन्छ जस्तो मलाई लाग्छ र अनि त्यसपछि चाहिँ पढाउने जुन सका हुनुहुन्छ सुपरभाइजर हुनुहुन्छ उहाँहरूले चाहिँ राम्रोसँग उहाँहरूको बारेमा उहाँहरूको अधिकारको बारेमा जस्तै अब उहाँहरूले मात्न पाउने अधिकार संरक्षणको अधिकार विकास हुने अधिकार र सहभागिकाताको अधिकार भने हामी बिस भनेर भन्छौँ त्यो चाहिँ अधिकार के हो भन्ने कुराहरू उहाँहरूले जान्न नसक्नु यदि उहाँहरूलाई थाहै छैन हाम्रो अधिकार के हो बाल अधिकार भनेको के हो हामीले कतिसम्म अधिकार पाउँछौँ भन्ने कुरो उहाँहरूलाई थाहा छैन विशेष गरेर त्यो हामीले चाहिँ उहाँहरूलाई चाहिँ भन्न सक्यौँ भने उहाँहरूले बुझ्न सक्नुभयो भने यो न्यूनीकरण हुन्छ वास्तवमा समुदायको सबै तहका मान्छेहरूले यसलाई प्रमुख समस्या भनेर बुझ्नुपर्ने हुन्छ धेरै बालबालिकाहरू अब घरेलु श्रमिकको काम गरेका छन् साना होटल व्यवसायहरूमा पनि बालबालिका समय रूपमा बसेको देखिन्छ र रोजगारमा लगाउनु हुने सबैजनाले बालबालिकाहरूको अधिकार हो र साना बालबालिकालाई निकृष्टसम्म राख्नुहुन्न भन्ने कुरो अनुभूति गरेर सहयोग भयो भनेदेखि बलयतलाई निराकरण हुनसक्छ सरकारको प्रयासले मात्रै जबसम्म समुदायको निजी तहका र अन्य बाल श्रम देखा चुनौती सब भाई रोजगारदाता झन बच्चा अब लिया समस्या है खाली सके फिर उन्हीं अभी भनी सको जो अवस्था पढ़ाए फिर तेल के झन यऊता होनी होगी किसों खाले हम लोग अब दिगो रूप में दिना सरकार अब सपोर्ट कर सामुदायिक आभारसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गरिदिनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट सबैका लागि सधैँका लागि रेडियो समीकारसँग इन्टरनेट अनलाइनमा www.radiorpan.com.nvim मार्फत संसारभरकै साथ सुनिराउन भएको साजा 6:30 बजे कर पनि स्थानीय समाचार सकियो ध्रुव राख्न लाग्या छान्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्ननगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर 056563200